ने साकार Limited, Lines, Sof, -571 -091, 571 -091. नमस्कार अर्पण सबई का लागी, का लागी। रेडियो अर्पण एक सय चार थोप्लो अनलाइन को www.radioarpan.com.np मार्फत एकै साथ रहनु भएको बिहान एघार बजेको अर्पण खबरमा संविधान सभाका प्रमुख तीन दलको बैठक अहिले बसिरहेको छ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख तीन दलको बैठक डाक्नु भएको हो प्रधान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण व्यवस्थापिका संसदका विभिन्न समितिका सभापति चयन छब्बीस सभासदको मनोनयन लगायतका विषयमा छलफल गर्न तीन दलका शीर्ष नेताको बैठक बोलाउनु भएको हो आइतबारदेखि हुन लागेको भारतीय प्रधानमन्त्री मोदीको भ्रमणलाई विशेष महत्व दिने र त्यसबेला केही सम्झौतामा हस्ताक्षर गर्न सकिन्छ कि भनेर सरकारले प्रमुख दलको बैठक बोलाएर छलफल गर्न लागेको श्रोतले जनाएको छ व्यवस्थापिका संसदको बैठक आज बस्ने भएको छ आजको बैठकमा पनि मन्त्रालय गत रूपमा विनियोजन गरिएको बजेट शीर्षकमाथि छलफल गर्ने कार्यसूची भए पनि योजना आयोगले रातो किताब भाग दुई छपाईमा ढिलाइ गरेका कारण छलफल हुने अवस्था नरहेको संसद सचिवालयले जनाएको छ विनियोजन विधेयकमाथिको छलफल पन्ध्र गतेदेखि गर्ने तयारी भएको छ बैठक दिउँसो एक बजेका लागि बोलाइएको छ आजको बैठकमा सरकारले ल्याएका केही विधेयक पेश गर्ने तयारी छ यसअघि हिजो अदालतको अवहेलना सम्बन्धी विधेयक कानून नरहरी आचार्यले प्रस्तुत गर्नु भएको थियो संविधान सभा बाहिर रहेका राजनीतिक दल तथा पूर्वी पहाड़ी जिल्लामा भूमिगत गतिविधि सञ्चालन गरिरहेका सशस्त्र समूहसँग आज पनि वार्ता हुने भएको छ हिजो छलफल गर्न बाँकी रहेका चारवटा समूहसँग आज वार्ता हुनेछ संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गतको प्रारम्भिक वार्ता उपसमितिले हिजोदेखि इलाममा वार्ता शुरू गरेको हो सभासद आनन्द प्रसाद ढुङगानाको संयोजकत्वमा रहेको प्रारम्भिक उपसमितिले आइतबार किराँत जनवादी वर्कर्स पार्टी सुमन बान्तवा समूह जातीय मुक्ति मोर्चा नेपाल स्टेट लिम्बुवान फोर्स र मंच सम्बद्ध संघीय लिम्बुन राज्य परिषदसँग वार्ता गरिसकेको छ उनीहरूसँग चार सहमति पनि भएको छ वार्ता बिहान दस बजेदेखि इलामको चियाबारी कटेजमा हुने भने पनि अहिलेसम्म भने शुरू हुन सकेको छैन आजको वार्तापछि पूर्वी नेपालका सशस्त्र समूहसँगको वार्ता सकिने संसद सचिवालयका प्रवक्ता वार्ता समिति सहभागी मुकुन्द शर्माले जानकारी दिनुभएको छ खाद्यान्न तथा तो तरकारीमा रसायनिक विषादीको प्रयोग कम गर्ने विषयमा कृषि वैज्ञानिकहरू छलफलमा जोड्दैछन् एकीकृत शत्रु जीव व्यवस्थापन कार्यक्रमको आयोजनामा चितवनमा शुरू हुने सलफलमा विभिन्न नौ देशका कृषि वैज्ञानिक सहभागी हुँदैछन् रासायनिक विषादीले मानव स्वास्थ्यमा गम्भीर असर पर्न थालेपछि त्यसको वैकल्पिक जैविक विषादीको प्रयोग बढ़ाउने उद्देश्यले छलफल हुन लागेको आयोजकले जनाएको छ ढुसी ब्याक्टेरिया जस्ता सूक्ष्म जीवाणुको माध्यमबाट रोग किरा नियन्त्रण गर्ने उपायबारे हन्डुरस गुवाटेमाला केन्या तान्जिनिया इण्डोनेसिया कम्बोडिया बंगलादेश र नेपालका वैज्ञानिकहरूले छलफल गर्ने नेपाल कृषि अनुसन्धान परिषद नागका वरिष्ठ वैज्ञानिक राम बहादुर रामबहादुर केसीं बाघको आक्रमणबाट चितो उनको माडीमा एकजुनाको ज्यान गएको छ बाघको आक्रमणबाट अयोध्यापुरी नौकी पञ्चमाया गुरूङको ज्यान गएको माणी प्रहरीले जनाएको छ स्थानीय वैकुण्ठे स्वर सामुदायिक वनमा घाँस काट्न गएका बेला बाघले आक्रमण गर्दा गुरूङको ज्यान गएको इलाका प्रहरी कार्यले माणीका प्रहरी निरीक्षक दिनेश भण्डारीले जानकारी दिनुभएको छ गुरूङलाई बाघले दिउँसै आक्रमण गरे पनि सप भने गैराती मात्रै फेला परेको हो बेलुकी अबेरसम्म पनि घर न फर्किएपछि गर्दा उनको सप फेला परेको प्रहरी निरीक्षक भण्डारीले बताउनु लिबियामा सरकार समर्थक फौज र इस्लामिक लड़ाकुबीचको संघर्षमा अड्तीस जनाको ज्यान गएको छ पूर्वी लिबियाको बेङ्गाजीमा लडाकुले सरकारी फौजमाथि आक्रमण गरेपछि भिडन्त भएको अन्तर्राष्ट्रिय संचार माध्यमले दे जनाएका छन् लिबियाको राजधानी त्रिपोली र बेङ्गाजीमा एक हप्ता सरकारी सेना र लडाकु समूहबीच सं� संघर्ष चर्किँदै गएको छ त्रिपोलीमा भएको भिडन्तमा सन्तानब्बे जनाको ज्यान गइसकेको छ भने चार भन्दा बढ़ी घाइते भएका छन् भिडन्तका <त्ति> क्रममा त्रिपोलीको विमानस्थल नजिकै इन्धन भण्डारण केन्द्रमा रकेट आक्रमण हुँदा आग लागि भएको छ प्रधानमन्त्रीले विज्ञप्ति निकाली आगो नियन्त्रणमा लिन सहीको न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन् आगो नियन्त्रणमा नलिए तीनदेखि पाँच किलोमिटर आसपासको क्षेत्र पुरै ध्वस्त हुने अधिकारीहरूले चेतावनी दिएका छन् र सिटीले इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा एसमिलानलाई पराजित गरेको छ पीटर्सवर्गमा गैराती भएको खेलमा प्रिमियर लीग च्याम्पियन सिटीले इटालियन महारथी मिलान विरूद्ध पाँच एकको जीत निकालेको हो सिटीले पहिलो हाफको छब्बीसौं मिनेटसम्ममा चार गोलको अग्रता लिएको थियो जोभेटिक सिन्क्वेल नाभास र हिनाचोले गोल गरेका छन् पहिलो हाफमा यस मिलानका लागि मुन्टारीले सान्त्वना गोल गरे सिटीका लागि जेभोटिकले व्यक्तिगत दोस्रो गोल गर्दा मारियो बालोटिली गोल भने पाएनन् खेलको 30 मिनेट भने आधीका कारण खेलाइएको थिएन अर्को खेलमा लिबर पुलले ओलम्पिकालाई एक शून्यले पराजित गरेको छ अब सिटी रुल भिड्ने एघार बजेको अर्पण खबर सकियो अनिता खर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंपसंगे फोन नंबर शून्य छप्पन्न पांच त्रिसठी नब्बे रंग रोग सैनेटरी टॉयलेट बाथरूम का फिटिंग सामन दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एसियन पेट्स जानकारी कराइन मल्टी लर्निंग मल्टीलर्निंगडेमी मैथ साइंस रेस्ट नदी पांच विषय में मा मसएलसी प्लस टू करना पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्युटर को संपूर्ण कोर्स पढ़ाई होने एटिच्यूट मल्टीलर्निंग एकाडेमी खैरानी चार पर्सा नारायणी डेवलपमेंट माथि मोबाइल अंठानब्बे चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडलबर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापा खाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न मोबाइल अन्ठानब्बे The Next Education Consultancy IELTS ma ramro natija le aune tapai ko sapna the next education le saakar parcha the next education consultancy private limited line sukhna ranggard phone 056571091 571091